अब तप सु कृष्ण सर टुंगेरा के पी पौडल को साथ में अनलाइन रेडियो कार्यक्रम सीर्जना का आवाज आयो है लहर नाचो गरेट्न आउने बाटोलाई बन्द नगर त झाको यो मिठो सँगसँगै यस कार्यक्रम सृजनाको आवाज सुनेर बस्नुभएका सम्पूर्ण पूर्वा आमा दाजुभाइ तथा दिदी र सृजना आवाजलाई माया गरेर आफ्ना लेख रचनाहरू प्रेषित गर्नुहुने साहित्यप्रेमी मित्रजनहरू प्रति प्रविधिक सोनम पुन सँगै सञ्चालक केपी पौडेल र म कृष्ण सोर्टिनीको फेरि पनि एकमुष्ट नमस्कार तक्राउँदै हामी कार्यक्रमभित्र प्रवेश गरिसकेका छौँ साह्रै खुसी लागेको छ यस हप्तामा तपाईँहरूले धेरै सुझाव सल्लाह र प्रतिक्रिया पनि दिनुभएको छ र त्योभन्दा पनि धेरै तपाईँहरूका लेख रचनाहरू यस सिर्जनाको आवाजमा आइरहेका छन् र यो अवस्थामा तपाईँहरू के गर्दै हुनुहुन्छ पक्कै पनि अहिले आठ बजिसकेको छ तपाईँहरू खाना खाइरहनु भएको छ र कोही खाना खाइसकेर भाँडा कुराहरू मार्दै हुनुहुन्छ र कोही खाना खाँदै रेडियोको भोलोमलाई पनि ठुलो बनाएर ती सिर्जनाको आवाजलाई कान धनासेर सुन्न लागिरहनु भएको छ र कोही आफ्ना साथीभाइहरूलाई बोलाएर सँगै बसेर का रचनाहरू पठाएको छु आज वाचन गरिदिनु हुनुहुन्छ भनेर तपाईँहरू ढुक्कले कान धनासरी पनि बसिराख्नु भएको छ जे जस्तो अवस्थामा हुनुहुन्छ तपाईँहरूका लेख रचनाहरू हामी वाचन गर्नेछौ अवश्य पनि र तपाईँहरूले नेत चलेन र आज यो हप्ताको यो प्रोग्राम हामी सुन्न पाइएन भनेर चिन्तित नहुनुहोला किनकि डाउनलोड गरेर पनि तपाईँहरू सुन्नु सक्नुहुनेछ यो हप्ताको र तपाईँहरूका अझै पनि तपाईँहरूलाई यस सिजनका आवाज कार्यक्रमसम्म आइपुग्ने तपाईँहरूका लेख रचनाहरू यस इमेलमा पेस गर्नुहोला साहित्य डट सङ्गीत एट द र नेपाली लिटरेली तपाईँका लेख रचनाहरू पठाउन सक्नुहुन्छ र हाम्रो यस कार्यक्रममा आइपुग्नेछ र तपाईँका लेख रचनाहरूलाई हामीले वाचन गर्नेछौ र अब ढिला नगरिकन तपाईँहरूका लेख रचनालाई हामी उठान गर्नु पर्ने हुन्छ हामी कार्यक्रमलाई ढिला नगरिकन हामी यो कार्यक्रमको डैलो उहाल्छौँ यो मिठो साङ्गीतिक आवाजमा सजिएको गीत त्यस पछाडि लेख रचनाहरूलाई क्रमश वाचन गर्नेछौँ स्विकार्नुहोस् यो मिठो साङ्गीतिक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 उठान एउटा गजल गरिहाली ती जी गइछिन कता साली ससुराली घर नै खाली गइछिन कता साली ससुराली घर नै खाली गइछिन कता साली आउनु भएन भन्ने गर्छिन् तिज मनाउन दिदीसँगले आउनु छिन्ीज मनाव निम्तो हुन् भन्छन् ज्वाई चेलालाई बोलाएर भाजो हाली गइछिन कता साली तीज आयो यसपालि गइछिन कता साली मिठा मिठा खाना सँगै डर नखाँदा मैले मीठा मीठा खाना शिवरात्रि गई बांगा नाचे छु शिवरात्रि मेला में गई बांग खाएर नाचे छु ससुरा को पाइयो गाली गई छता शाली ससुराली घर दे खाली गैचिन कता शाली तीज आयो इसी गई छाली एकदमै राम्रो यो जुन हाम्रो समाजमा चलिएको पर्व चाड पर्व मध्ये तिज पनि एउटा मुख्य पर्व हो यस पर्वमा एकदमै राम्रो गजल लेखेर एकदम खुसी लाग्यो फेरि फेरि आउँदा आउँदा कार्यक्रममा पनि यसरी नै आफ्ना विभिन्न रचनाहरू पठाइदिनको लागि हामी आग्रह गर्छौँ त्यसै गरी अर्को रचना वाचन गर्दै हुनुहुन्छ कृष्णेश्वर तुगे मगरले धन्यवाद केपी पौडेल अब फेरि म अर्को रचना उठान गरिहाल्छु मेरो हातमा मुक्तक परेको रहेछ यो मुक्तक पठाउनु हुने खगेन्द्र बसियाल भनेर भन्नुहुन्छ उहाँको नाम ठेगाना चाहिँ उहाँले कुर्याउनु भएको रहेन छ र अहिलेको हामीले तीज विशेषलाई हामी पाठ्युडा दिन्छौँ भनेको थियौँ र ठिकै छ अहिले हाम्रो देशप्रति पनि हामी जानु पर्ने भएको कारणले गर्दाखेरि देशमा समितिको एउटा मुक्त उहाँले पठाउनु भएको रहेछ त्यो मुक्त म वाचन गरिहाल्छु भक्तमा वचनको जन्तर देखिएन भक्तमा वचनको जन्तर देखिएन खै के भएको अन्तर को देखिएन नेता हुनु र नहुनुको अन्तर देखिएन भनेर उहाँले यो भुक्तमा लेख्नु भएको रहेछ धेरै धेरै धन्यवाद छ खगेन्द्र बस्याल किनकि यो देशप्रति पनि तपाईँहरूले नेतालाई एउटा हाम्रो नेपालमा यस्तै चलिरहेको छ जन्तर लगाएर कहिले पनि हामीले उसको हेचाह र उसको संरक्षण गर्न सकिएन त्यस्तै त्यस्तै भयो हामी नेतालाई नेता, नेता भनेर माने तापनि नेताहरूले कुनै पनि ने जनताहरूलाई एउटा राम्रो आश्वासन र रा, राम्रो काम गरेर देखाउन सक्नु भएको छैन त्यसको लागि तपाईँहरूले यस मुद्दामा समावेश गर्नुभएको रहेछ तपाईँहरूका शब्दमा धेरै मिठो छ र धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु र आगामी दिनहरूमा तपाईँका यस्ता यस्ता लेख रचनाहरू पनि पठाउने गर्नुहोला भन्न पनि चाहन्छु र तपाईँहरूले अहिले सुनिराख्नु भएको छ सिर्जनाका आवाज आधा घन्टासम्म दियो तपाईँहरूका रचनाहरू र यसै गरेर फेरि पौडेल सरले लेख पढ्दै अब कसको पढ्ने है खरेल मारेक रेनौ धनकुटा हाल साउदीबाट पठाउनु भएको छ एउटा भावना भावना यस्तो छ परदेशीको जीवन यहाँ पीडा नै पीडामा रूममा लिएको छ परदेशीको जीवन यहाँ पीडा नै पीडामा रूम छ अत्याचार र अन्याय सीमा काटेको छु पेटहरू यस्तै छन् यहाँका अडुस र उभियाहरू यस्तै छन् यहाँका अडुस र उभियाहरू आफन्तर परिवार छाडी आउन पर्यो सात समुद्र पारी आफन्तर परिवार छाडी आउन पर्यो सात समुद्र पारी घर जग्गा बन्दकी राखी आफै बेचिएर आयो यहाँ समयले पनि कस्तो खेल खेल्दो रहेछ यही परदेशी माथि लामो ड्युटी बग्दा पसिना धारासँगै लामो ड्युटी बग्दा पसिना धारासँगै बासी त्यासी खाना खाँदा कतै कतै छुन्छ मेरो हृदय र आउँछ याद तिनै मेरी आमाले दिएको साझा कस्तो बाध्यता पर्दैछ यो एकदमै आफ्नो यथार्थ जीवनमा जीवन रहेका जुन पीडाहरू छन् दर्दहरू छन् त्यसलाई शब्दको माध्यमबाट शिव पोखरेलजीले प्रसित गर्नुभएको छ खुसी लाग्यो फेरि थरी आउँदा कार्यक्रममा पनि यस्तै सहभागिता जनाइदिनु होला आफ्नो लेखनलाई अझै निखार ल्याउनु होला आफ्नो पीडालाई यस्तै शब्दको माध्यमबाट तिखार्नुहोला र अन्य साथीहरूले पनि बुझ्नुहुन्छ जुन विदेशमा रहेर के कस्ता समस्याहरू झेलिराखिएको हुन्छ कस्ता पीडाहरू हुन्छन् कस्तो दुःख हुन्छ कस्तो कष्ट हुन्छ भन्ने कुरा त्यसले गर्दाखेरि खुसी लाग्यो फेरि फेरि कार्यक्रममा तपाईँको सहभा सहभागिता होस् भन्दै यो पछाडि एउटा साङ्गीतिक आवाज तपाईँहरूले सुन्नुहुनेछ त्यस पछाडि फेरि अर्को रचना उठान गरिहाल्नु छ विष्श्वर तोकेले my boy if I need हजुर हामीहरू यो मिठो विशेषमा आधारित यो गीत सुनिसकियो र अब नारीहरूको महान हरि हरितालीका टिज पनि नजिक नजिक आइपुगेको छ अब नारीहरू कम्मर भाँचेर नाचने दिन पनि आइपुगेको छ नारीहरू कति खुसी हुनुहुन्छ अब टिजमा कम्बर भाँचेर छ्याम छ्याम नाच्ने आइपुगेको छ भनेर खुसी हुनुहुन्छ र यही टिज विशेषमा जोडिएका यी लेख रचनाहरूसम्म त्यही हामी सृजनाको आवाज कार्यक्रममा रहिरहेका छौँ प्रायो नन्दाम खटका सोनम पुनसँगै सञ्चालकमा केपी पौडेल र म कृष्ण सरलाई वाचन गरिरहेका छौँ अब फेरि म अर्को रचनालाई उठ हाल्छु उहाँको गजल रहेको छ उहाँको गजललाई म उठाइहाल्छु रहेको छ टङ्कबहादुर झाक्री मगर समी वैरागी भनेर भन्नुहुन्छ मेरो रोल्पादेखि हाल सीमा पारी भनेर भन्नुहुन्छ उहाँ वैदेशिक रोजगारमै हुनुहुन्छ किन हो लाज माने कि आउन नजिक किन हो लाज माने कि सानो आउन नजिक हेर्न लाली चढेको बजाउ भन्छौ मा, मा। बाचा गाँस्नु छ पी आखिर हामी खाएर बाचा गाँस्नु छ पी ढिलाइ किन फसौली हेरे अरूको झालेमा बजाउ भन्छौ माधलु डिमी झाउरे त भन्छन् मिलेको जोधी गजाब सुहाएको सबैले भन्छन् मिलेको जोधी गजब सुहाएको कसिनु गज, पर्यो बिहा झनाले बजाउ भन्छौ मादलु तिमी झाउे तालैमा आउन नाचौ कम्मरे भाँची यो नयाँ चालैमा भनेर भन्नुहुन्छ समीर बैरागीले यस चिजप्रति हाम्रा नारी दिदी बहिनीहरूलाई आउन सँगै नाचौँ भनेर उहाँ पनि कोसिरहनु भएको अवस्था जनाइराख्नु भएको छ उहाँलाई पनि साह्रै चिज साह्रै मन पर्दो रहेछ छमछम्तै नाच्नलाई ना दिदी बहिनीहरूसँग र धेरै धेरै धन्यवाद दिन चाहन्छु समीर बैरागी आगामी दिनहरूमा पनि तपाईँहरूले तपाईँले यसरी नै तपाईँका लेख रचनाहरू पठाइरहनु भएको पनि छ तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँ लगायत यस सृजनाको आवाजमा आफ्ना लेख रचनाहरू पठाउनु हुने सम्पूर्णलाई फेरि पनि धन्यवाद व्यक्त गर्न चाहन्छु र यसै गरेर फेरि अर्को रचना पढ्दै धन्यवाद कृष्ण सर यसै गरी म अर्को रचना उठाइहाल्छु मेरो हातमा परेको छ मोहन श्रेष्ठ मनु काठमाडौँबाट पठाउनु भएको गजल छ गजल यस्तो छ खुकुरीको धारमा छु तिमीले छोडेदेखि खुकुरीको धारमा छु तिमीले छोडेदेखि साँच्चै ठुलो मारमा छु तिमीले छोडेदेखि साँच्चै ठुलो मारमा छु तिमीले छोडेदेखि कहाँ जाउँ कसो गरौँ भएको छ मलाई कहाँ जाउँ कसो गरौ भएको छ मलाई मर्नु न बाँच्नु दोधारमा छु तिमीले छेदेखि खुकुरीको धारमा छु तिमीले छोडेदेखि भमराले रसचुसेको फुलको थोगा जस्तो भमराले रसचुसेको फुलको थोगा जस्तो रसविहीन संसारमा छु तिमीले छोडेदेखि खुकुरीको धारमा छु तिमीले छोडेदेखि तिमी पारीतरिहाल्यौ मलाई माझी बनाएर तिमी पारी तरिहाल्यौ मलाई माझी बनाएर हो म त्यही किनारमा छु तिमीले छोडेदेखि खुकुरीको धारमा छु तिमीले छोडेदेखि तिमीले त छोड्यौ क्यारे आकाशको जुन तिमीले त छोड्यौ क्यारे आकाशको जुन म तिनै जङ्गालमा छु तिमीले छोडेदेखि खुकुरीको धारमा छु तिमीले छोडेदेखि तिमी आफै भन अब मैले के के गर्नुपर्छ तिमी आफै भन अब मैले के के गर्नुपर्छ जवाफको इन्तजारमा छु तिमीले छोडेदेखि रीको धारमा छु तिमीले छोडेदेखि साँच्चै ठुलो मारमा छु तिमीले छोडेदेखि खुकुरीको धारमा छु तिमीले छोडेदेखि असाध्यै राम्रो एउटा माया प्रेममा लिप्त भएर बिछोड भइसके जुन मानिसमा आउने पीडाहरू छन् त्यही पीडालाई शब्दको माध्यमबाट जीले पठाउनु भएको रहेछ यो पत्र असाध्यै सबैको मन छुने खालको र जति पीडामा प्रताडित हुनुभएको छ उहाँहरूलाई पनि एकदमै मन छुएको होला हामीलाई पनि त्यस्तै छुएको छ र कसैलाई पनि यस्तो नहोस् चाहिँ भन्न चाहन्छौँ हामी जुन माया गरिसके बिछोड नहोस् एउटा चोखो माया गरिसके त्यो सदा सदा जीवन होस् भन्ने हामी चाहन्छौँ रो संग हमें तपहर लाइक अन्य जानकारी कराने पर्दी तब मन में लगे होचना पाँथ्यौ कम तक मन में लग सकता तैयार आपका लेख के पठान चाहूँ भाने हमारा ठेगाना रह साहित्य संगीत साहित्य डट संगीत एट द रेट जीमेल डट कम साहित्य डट संगीत एट द रेट जीमेल डट कम रो ठेगा लिटरेरी री आफ्ना यसै गरी हामीले तपाईँहरूलाई जानकारी गराउनु पर्दा यो हप्तादेखि जुन विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदीको पनि जोडिएको कुरा तपाईँहरूलाई हामी जानकारी गराउन चाहन्छौँ विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदी को अध्यक्ष हुनुहुन्छ कृष्णबहादुर सरतुङे रहा जो अगडि वहां हमीर चलाई राख रेडिओ कार्यक्रम योग हप्ता देखी विश्वने महासंघ शाखा साउदी संग जोड़ प्रसारण होते यह तानकारी कराऊ रहा विश्वने महासंघ शाखा साउदी को मसिक रूप में होने मीटिंग हरेक पंद्रह पंद्रह तारीख द रहा योग महीना को पंद्रह तारीख मीटिंग भानकारी कराश हम तस्था का विभिन्न जानकारी हम विभिन्न कार्यक्रम मार्फत कराने गदौ अब का पची का दिन संस्था ने केम कर संस्था के हो सं कसरी अगड़ी बढ़ने हामी हमी तपाई अनलाइन रेडियो मार्फत तपानकारी कराने रहा लाइक गर्न सक्नुहुन्छ यो संस्था तपाईँहरूले विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदी भनेर चाहिँ तपाईँहरूले हेर्न सक्नुहुनेछ त्यसमा तपाईँहरूले गएर लाइक कमेन्ट आफ्ना लेख रचनाहरू त्यसबाट पनि पढ्न सक्नुहुनेछ र हाम्रा कार्यक्रमहरू विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदीका के के कार्यक्रमहरू छन् पहिला के के कार्यक्रमहरू भए यस्ता कार्यक्रमहरूको बारेमा पनि तपाईँहरूले जानकारी लिन सक्नुहुनेछ त्यो चाहिँ तपाईँहरूले त्यो पेजलाई गरेर हेर्न सक्नुहुनेछ यसरी तपाईँहरूले चाहिँ यो संस्थाका विभिन्न कार्यक्रमहरू पनि हेर्न सक्नु संस्थाको सहभागिता पनि तपाईँहरूले त्यहाँनिर आफ्ना लेखाचनाहरू शा, गर्न सक्नुहुनेछ त्यस्तै गरी हाम्रो यी कार्यक्रमहरूको जानकारी पाउनुहुनेछ केपी पौडेल सरले जे जे जानकारी दिनुभयो विश्व नेपाली साहित्य महासङ्घ साउदी अरबको बारेमा तपाईँहरूले त्यही आधारले गर्नुभयो भने विश्व नेपाली साहित्य महासङ्घको सम्पूर्ण विवरणहरू तपाईँहरूले बुझ्नुहुनेछ र साहित्यलाई कसरी माया गर्ने र साहित्यप्रति माया गर्नुहुने सम्पूर्ण श्रोताहरूले अवश्य पनि हेर्नु नै छ त्यो आधारमा लाग्नु नै छ र केपी सर हाम्रो कार्यक्रमलाई छुट्याएको समय पनि सकिसकेको जानकारी गर गराउँदै हुनुहुन्छ प्राविधिकमा नन्दराम खटका सोनम र रातो बट्टी पनि बालिराख्नु भएको छ अब हामी छुट्नुपर्ने पनि हुन्छ यो कार्यक्रममा त छुट्नुभन्दा पहिला म यस कार्यक्रममा सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा तपाईँहरूका लेख रचनाहरू यस कार्यक्रममा पठाउनुको लागि हाम्रो कार्यक्रमको इमेल रहेको छ साहित्य डट सङ्गीत एट द रेट जिमेल डट कम र अर्को रहेको छ नेपाली लिटरेली एट द रेट जिमेल डट ले लेख रचनाहरू भने अवश्य पनि हाम्रो यस कार्यक्रमसम्म आइपुग्ने र तपाईँहरूलाई यो पनि अर्को जानकारी गर्न चाहन्छु तपाईँहरूले हप्तामा तपाईँहरू सुन्दै आइरहनु भएको पनि छ तर पनि फेरि पनि म तपाईँलाई जानकारी गराउन चाहे यस कार्यक्रम हप्ताको एकचोटि शुक्रबार आठ बजेदेखि आठ तिससम्म यो कार्यक्रम तपाईँहरूमा बजिरहनेछ तपाईँहरूमाझ रहेर हामीहरूले तपाईँहरूका लेख रचनाहरूलाई वाचन गर्नेछौँ यति भन्दै तपाईँहरूमाझ हामी ै पर्ने हुन्छ केवि सर अब हामी समयले पनि ध्यान काटिसकेको छ अब हामी छुटौँ र यस कार्यक्रम सुनेर बस्नुभयो र साथ दिनुभयो सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद र मिठो सम्झना छोड्दै यो रात्रिकालीन मिठो सपनीको कामना गर्दै केवि पौडेल र म कृष्ण सरतुङ के साथ बिदा हुन चाहन्छु नमस्ते